और पार और पार टाइम असो को एक बजे अ एक बजे मनोरंजन का लगी सुनो हजूरा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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा सरकारले आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरको बजेट प्रस्तुत गर्ने भएको छ आइतबार साँझ साढे पाँच बजी राष्ट्रिय योजना आयोग डाक्टर हरकग्रङ हलमा अर्थमन्त्री शंकर कोइरालाले आगामी आर्थिक वर्षको वार्षिक बजेट निकासी र औद्योगिक क्षेत्रलाई पाँच खरब दस अरबको बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ राजनैतिक दलको चर्को दवाब र राष्ट्रपति रामवरण यादवको चासो पछि सरकारले बजेटमा अत्यावश्यकीय बाहेक नयाँ कार्यक्रम राखेको छैन बजेटमा निकासी मुलुक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बढाएको छ तीन खरब साठी अरब राजस्व उठाउने लक्ष्य लिएको बजेटमा मङ्सिरमा हुने संविधानसभा निर्वाचनका लागि सुरक्षा समेत गरी करिब अठार अरब विनियोजन गरिएको कु बताइएको छ यसैबीच बजेट पारित गर्न आइतबार बिहान एघार बजेपछि मन्त्री परिषद बैठक बोलाइएको थियो उच्च स्तरीय राजनैतिक समितिले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज मिला भेट्ने भएको छ चुनावी सरकारले ठूला निर्णय गर्दा दीर्घकालीन असर पर्न सक्ने भएकाले त्यस्ता खालका निर्णय नगर्न ध्यान आकर्षण गराउनका लागि समितिले अध्यक्ष रेक्मीलाई भेट्न लागेको कंग्रेस उपसभापति एवं राजनीतिक समितिका सदस्य रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ पौडेलका अनुसार अध्यक्ष रेखमीलाई इतबार भेट्ने कार्यक्रम रहे पनि भेट्ने भने टुङ्गो लागिसकेको छैन इलामको पशुपति नगर र लुम्बिनीमा सुरक्षा चेकपोस्ट राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण गर्ने सम्बन्धमा सरकारले गरेको निर्णयले दीर्घकालीन असर पार्न सक्ने भएकाले यस्ता दीर्घकालीन महत्वका निर्णय नगर्न सरकारलाई सचेत गराइने पौडेलले जानकारी दिनुभएको छ यसअघि शनिबार साँझ बसेको समितिको बैठकले चुनावी परिवर्षनका लागि गठन गरिएको सरकारले दीर्घकालीन निर्णय नगर्न ध्यानकर्षण गराउने निर्णय गरेको थियो लगातारको वर्षाका कारण पूर्व पश्चिम राजमार्गस्थित कपिलवस्तुको बाणगङ्गा नदीमा अव्यवस्थित पुल खतरामा परेको छ बाणगङ्गा नदीले पुलको पूर्वपट्टिको भाग कटान गरेपछि पुल खतरामार परेको हो लगातारको वर्षासँगै बाणगङ्गा नदीमा आएको बाढीका कारण पूर्व राजमार्गको पुल आसपासका गाउँसमेत कटानमा परेका पुललाई रोकथामका लागि होदमा बनाइएको गाइडन तारजारी समेत नदीले कटान गर्न थालेकाले पुनः यसको रोकथामको काम थालिएको निर्माण व्यवसायी अर्जुन केसीको भनाइ छ घरबाल कर विरोधीको विरोध स्वरूप विगत दुई दिनदेखि बन्द रहेका चितवनका मुख्य बजार आज बिहानबाट खुलेका छन् उद्योग वाणिज्य संघ चितवन र घरबाल उपभोक्ता मचका बीच हिजो साँझ भएको सहमति पछि व्यवसायीहरू आजबाट व्यवसाय सञ्चालन गर्न सहमत भएका हुन् द्विपक्षीय बीच भएको सहमति अनुसार व्यवसायले उठाएका मागमा आधिकारिक सरकारवालाहरूसँग वार्ता गर्न पहल गर्ने बढेको भाडा वृद्धि रोक्न र सलामी प्रथालाई निर्मल गर्न पहल गर्ने लगायतका रहेको घरबाल उपभोक्ता मच अध्यक्ष प्रभाव ठुङ्गनाले जानकारी दिनुभएको छ यसैबीच ठुङ्गनाले व्यावसायिकको लचकतालाई घर तथा जग्गा थनीले व्यवस्था गरी कड़ा संघर्षमा उत्रने चेतावनी पनि दिनुभएको छ आज बिहानैदेखि बजार खुलेपछि बजारमा सर्वसाधारणको चहल पहल बढेको छ यसअघि दुई दिन बजार बन्द हुँदा अत्यावश्यक सामान किन्नबाट समेत उपभोक्ता वञ्चित भएका थिए नेपाल सरकारले घरवाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घरधनीले आफूहरूसँग मनलाग्दी भाडा लिने गरेको घरवाला बस्तीहरूको गुनासो रहेको छ चितवनमा करिब 11,000 हजार घरबार उपभोक्ता भएको मचको आकाटा रहेको छ इजिप्टका उप अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सी मुस्लिम बर्दरहोडका सदस्य विरूद्ध त्यहाँका एक अदालतले जाँच शुरू गरेको छ मुर्सी र उनका पार्टीका सदस्यहरू विरूद्ध ओजुरी परेपछि जाँच शुरू गरेको अदालतले जनाएको छ जाँच गरेको प्रदर्शनकारीलाई उक्साएको सैनिक ब्यारेकमा हमला गरेको र अर्थव्यवस्थामा नोक्सान फुराएको आरोप लागेको छ तर अदालतले ओजुरी कसले गरेको त्यसबारेमा भने केही खुलाएको छैन मुर्सीलाई सेनाले तीन जुलाईमा राष्ट्रपति पदबाट हटाएर अप्स्त गरेको थियो उनलाई अहिले नजरबन्दमा राखिएको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 राखेपको कडप हलमा प्राना पाँच बजे हुनेछ आजै दिउँसो हुने, हुने पहिलो खेलमा श्रीलङ्का र अफगानिस्तान भेट्ने भएका छन् लगातार दुई खेलमा जित निकाल्दै श्रीलङ्का यसइनल पुगिसकेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको टिम हो दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भई नमस्कार